जनताको भावना र मर्म विपरीत संघीयता र धर्मनिरपेक्षता लादी कुराका अध्यक्ष थापाको आरोप काँग्रेस बझाङको अधिवेशनमा मतपरिणाम घोषणापछि पराजित पक्षद्वारा ढुङ्गा मुडा प्रहार आर्थिक वर्ष सकिन दुई महिना बाँकी हुँदा पुँजीगत खर्च बीस प्रतिशत मात्रै करिब दश दिने बस्ने गरी पूर्व युवराज पारस जासूसी को आरोप में इजिप्त का पूर्व राष्ट्रपति मुर्सीला आजीवन कारावास दुई पत्रकार सहित छजना फांसी सजा वार्ड अवाड़ साउन हुने। प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा रेडियोपीबाट प्रसारण भइरहेको राति दस बजेको युनिटी खबरमा स्वागत छ सरकारमा रहेको रह रापरमा नेपालका अध्यक्ष एवं उप प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले नेपालमा धर्मनिरपेक्षता र संगेता आवश्यक को आज बझाङमा भएको एक कार्यक्रममा मन्त्री थापाले केही ठूला दलहरूले जनताको भावना र मर्म विपरीत संघीयता र धर्मनिरपेक्षता लादेको आरोप लगाउनुभयो धर्मनिरपेक्षताका कारण नेपालीको पहिचान र राष्ट्रियता संकटमा परेको बताउँदै उहाँले त्यसका विरूद्ध लड़नु सबै नेपालीहरूको दायित्व भएको बताउनुभयो उहाँले योजनाबद्ध ढंगले संगठित रूपमा सोझा जनतालाई लोपलालचमा देखाएर भ्रम सिर्जना गरी परिबर्त, धर्म परिवर्तन गराउने अभियान चलाएको आरोप लगाउनु भएको छ नेपालको संविधान दुई हजार बहत्तर जारी गर्दा आफ्नो पार्टीले संविधानमा हिन्दू राष्ट्र लेखिनु पर्ने अजान लिए पनि संविधान सभा आफूहरूको संख्या न्यून हुँदा आफ्नो मान्यताको कदर नभएको आरोप लगाउनुभयो आगामी दिनमा जनताले साथ दिए नेपाललाई हिन्दू राष्ट्र कायम गर्ने उहाँको उद्घोष गर्नुभयो नेपाली काँग्रेस झाङको सभापतिमा हर्कजाङ बहादुर सिंह विजयी हुनु भएको छ तेह्रौं जिल्ला अधिवेशनमा हिजो भएको निर्वाचनपछि केही अघि मात्र सम्पन्न मतपरिणाम अनुसार प्रतिद्वन्दी खड़क बोहरालाई नब्बे मतले पराजित गर्दै सिंह विजयी हुनु भएको हो उनले कुल दुई 41 मत पाएका छन् भने उनका प्रतिद्वी बोहराले एक सय एक्काउन्न मत पाएका छन् पैंतिस मत भने बदर भएको जनाइएको छ निर्वाचनमा जम्मा 427 सय सताइस मत खसेका थिए मत परिणाम घोषणापछि पराजित बोहरा पक्षका कार्यकर्ताले ढुङ्गा मुढा प्रहार गरेका छन् उनीहरूले विजय भएको सिंह पक्ष र सुरक्षा निकायमाथि ढुङ्गा मुडा ढुंगा मुढा गरेको सूचना प्राप्त भएको छ यसैबीच हिजो भएको चुनावमा मतदाता मत संख्या भन्दा बढ़ी मत भेटिएको समाचार आएको थियो कुल मतदान भएको भन्दा सात मत भेटिएको निर्वाचन अधिकारीृत ठेकेन्द्रराज जोशीले बताउनुभयो जम्मा मतदाता संख्या चार भए पनि चार मत खसेको थियो तर मतगणना गर्दा चार, से चार से एकचालिस मत भेटिएको हो यो खसेको मत मतभन्दा झण्डै सात मत बढ़ी हो यसले गर्दा केही के समय विवाद भएको थियो चालु आर्थिक वर्ष दुई हजार बहत्तर तिरत्तर सकिन दुई महिना मात्र बाँकी हुँदा पुजिगत खर्च बीस प्रतिशत मात्रै भएको छ नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिमा चैत मशान्तमा बयालिस अर्ब उनासय करोड़ रूपियाँ मात्रै पुँजीगत खर्च भएको तथ्याङ्क चालु आर्थिक वर्षका लागि दुई खर्ब आठ अर्ब अठासी करोड़ रूपियाँ विनियोजन गरिएको थियो समीक्षा अवधिमा पुँजीगत खर्चमा अठार दशमलव आठ प्रतिशतले वृद्धि भई बयालिस अर्ब उनासय करोड़ रूपियाँ राष्ट्र बैंकले जनाएको छ अघिल्लो वर्षको सहयोगी अवधिमा पुँजीगत खर्च अठार प्रतिशतले वृद्धि भएको थियो इन्धन एवं निर्माण सामग्रीको अभावका कारण कतिपय महत्वपूर्ण योजनाहरू अवरूद्ध भएको तथा भूकम्प पीड़ितको पुननिर्माणको कार्य समेत प्रभावित हुँदा पुँजीगत खर्च अपेक्षित अपिक, रूपमा हुन नसकेको बैंकले जनाएको छ समीक्षा अवधिमा चालु खर्च आठ दशमलव प्रतिशतले वृद्धि भई दुई खर्ब चालिस अर्ब उनासय करोड़ रहेको केन्द्रीय केंद्र, बैंकले पूर्व युवराज पारस शाह भ्रमणका लागि सुदूरपश्चिमको पर्यटकीय स्थल खपतड पुगेका छन् करिब दस दिन खपतडमा बस्ने गरी आएका पारस डोटीको शैलेश्वरी मन्दिर दर्शन गरी झिंगरना हुँदै खप्तड पुगेका हुन स्वर्गीय राजा वीरेन्द्रले खपतड़ जाँदा बस्नका लागि झिङरानामा बनाएको भीपिआई पहुना गृहमै पूर्व युवराज पारस बस्ने बताइएको छ सा। उनका साथमा सीतस्मा राज्य लक्ष्मी सहा, मित्र परमनजङ सिंह लगायतका व्यक्ति पनि खप्तड पुगेका छन् भाषा परीक्षा सकिएको छ कोरियन भाषा आईपिएस परीक्षाको दोस्रो तथा अन्तिम दिन साठीजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् अर्काको नाममा परीक्षा दिने साठीजनालाई परीक्षा केन्द्रबाटै नियन्त्रणमा लिइएको हो हिजो पनि एकतीस जना खेतला परीक्षार्थीलाई पक्राउ गरिएको थियो पहिलो दिनभन्दा दोस्रो दिन, दिन बढ़ी नक्कली परीक्षार्थी भेटिएका हुन् दुई दिन चार सिफ्टमा चलेको यस वर्षको परीक्षामा एकानब्बे जना नक्कली परीक्षार्थी प्रहरीको फन्दामा परेका छन् उनीहरूलाई अपराधको कसुर हेरेर सरकारी सही छाप कृते ठगी लगायतका मुद्दा चल्ने इपिएस कोरियन शाखाका निर्देशक दिल्लीराम वास्तोलाले बताएका छन् त्यस्तै नक्कली परीक्षार्थी र उनीहरूलाई सहभागी गराउने व्यक्तिलाई दुई वर्ष कोरिया भाषा परीक्षा दिन रोक लगाइनेछ यस वर्ष भाषाका परीक्षाका लागि साठी हजार फारम भरेका थिए जसमा पाँच प्रतिशत परीक्षार्थी परीक्षामा सहभागी भएनन् सन्ताउन्न एक सय परीक्षार्थीले इपीएस परीक्षा दिएका छन् यसको नतिजा साउन एघार गते प्रकाशन हुनेछ यस वर्ष कोरियाले एकतीस सय नेपालीलाई भाषा परीक्षामा पास गराउनेछ श्रीमतीलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत ओखलढुगाले एक पुरूषलाई तीन वर्ष कैद र पच्चीस हजार रूपियाँ गरेको छ आफूलाई बलात्कार गरेको भन्दै श्रीमतीले दिएको उजुरीमा सुनवाई गर्दै जिल्ला अदालत ओखलढुङ्गाका न्यायाधीश उद्धव प्रसाद भट्टराईले इजालसले च्यानमा गाविस आठका उस वर्षीय नारायण बहादुर बस्नेतलाई तीन वर्ष कैद र पच्चीस हजार रूपियाँ जरिवानाको फैसला गरेको हो अदालतका आदेश ले आरोपित बसनेत त यस अघि नै पूर्वक्षका लागि थुनाउमा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक दीपक कुमार शाहले जानकारी दिनुभयो श्रीमतीले रक्सीले मातेर कुटपिट गर्नुका साथै यौन जन्ने हिंसा गर्ने गरेकाले उजुरी दर्ता गरिएको पीड़ित महिलाले बताएकी छिन् पीड़ितले दुई चैत पन्ध्र गते जबरजस्तीकरण गरेको जाहारी दिएपछि प्रहरीले आरोपितलाई पक्राउ गरी चैत अठार गते जरी जबरजस्तीकरण मुद्दा दर्ता गरेको थियो उखलढुङ्गामा श्रीमानलाई श्रीमतीमाथि बलात्कार गरेको मुद्दा दर्ता भई सजाय भएको यो पहिलो पटक हो भोलिदेखि बैतडीको दुर्गम क्षेत्र मानिएको पुचौड़ी हाटमा इलाका प्रशासन कार्यालयले सेवा प्रदान गर्ने भएको छ बैतडीका प्रमुख अधि... जिल्ला अधिकारी किशोर कुमार चौधरीले आज साँझ पत्रकार भेटघाट कार्यक्रममा आयोजना गर्दै सो कुरा जानकारी गराउनु भएको हो पुर्चौड़ी क्षेत्रका एघारवटा गाविसमा सेवा दिने उद्देश्यले से पुर्चौड़ी हाटमा इलाका प्रशासन कार्यालय शुरू हुने भएको हो इलाका प्रशासनले तत्काल नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि नामाओली परिचय पत्र विभिन्न सिफारिशहरू प्रमाणित गर्नुपर्ने कागजातहरू लगायतका सेवाहरू दिनेछ इजिप्टका एजीप, पूर्व राष्ट्रपति मोहम्मद मोर्सीलाई आजीवन कारावासको सजाय तोकिएको छ इजिप्टकै एक अदालतले मोर्सीलाई जासुसीको आरोपमा उक्त सजाय तोकेको अधिकारीहरूले जनाएका छन् इजिप्टमा आजीवन कारावासको सजाय पच्चीस वर्ष हुन्छ यस अतिरिक्त उनलाई राष्ट्रिय सुरक्षा सम्बन्धी दस्तावेज चोरी गरेको आरोपमा थप पन्ध्र वर्ष जेल सजाय तोकिएको छ पूर्व राष्ट्रपति मुर्सिलाई यस अघि एक अर्को अपराधमा अदालतले मृत्युदको सजाय सुनाएको थियो अदालतले दुई पत्रकार सहित छ जनालाई फाँसीको सजाय तोकेको छ उक्त फैसला पुनरावलोकनको पुनरा माग गर्न तीस दिनको समय तोकिएको छ अब खेल खबर नेपाल खेलकूद पत्रकार मंच ले साउन छतें बजाज पल्सर स्पोर्ट्स अवार्ड प्रदान करने गएको वर्ष खेल क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ी तथा प्रशिक्षकलाई अवार्ड प्रदान गरिने भएको छ यो वर्ष विभिन्न आठ विधामा अवार्ड प्रदान गरिनेछ जसमा उत्कृष्ट पुरूष महिला तथा युवा खेलाड़ी तथा वर्षका उत्कृष्ट प्रशिक्षक अवार्ड हुनेछन् त्यस्तै लाइम्स टाइम अचिभमेन्ट अवार्ड लोकप्रिय खेलाड़ी वर्षका उत्कृष्ट पारा खेलाड़ी र स्पेश अवार्ड समेत प्रदान गरिनेछ तेमे वर्ष का उत्कृष्ट पुरूष महिला और लोकप्रिय खिलाड़ी को जनह एवटा पलसर मोटर साइकल पाने अन्य विधाका विजेताले पचास हजार रूपियाँ पाउने मंचले जनाएको छ यो अवार्डको बाह्रौं संस्करण हो पोहोर भूकम्पका कारण मंचले अवार्ड वितरण गरेको थिएन अवार्डका लागि खेलाड़ी छनौट गर्न मंचका सचिव राजु घिसिङको संयोजकत्वमा रहेको खेलाड़ी छनौट समितिले विभिन्न विधामा परेका खेलाड़ीको सूची तय गरेको छ यो सँगै राति दस बजेको युनिटी खबर सकिने लागेको छ अन्तमा प्रमुख जनताको भावना र मर्म विपरीत संघीयता र धर्मनिरपेक्षता लादी कुरा प नेपालका अध्यक्ष थापाको आरोप काँग्रेस बझाङको अधिवेशनमा मतपरिणाम घोषणापछि पराजित पक्षद्वारा ढुङ्गा मुढा प्रहार आर्थिक वर्ष सकिन दुई महिना बाँकी हुँदा पुजिकत खर्च बीस प्रतिशत मात्रै करिब दश दिन बस्ने गरी पूर्व राजा पारस खप्त जासुसीको आरोपमा इजिप्टका पूर्व राष्ट्रपति मुर्सीलाई आजीवन कारावास दुई पत्रकार सहित छजनालाई फाँसीको सजायर स्पोर्ट अवार्ड साउन्ड छ गते हुने औसक समाचार श्रवण गर्नु भएकोमा तपाईँ र प्राविधिक सहयोगी वीरेन्द्रलाई धन्यवाद यो सँगै आजका हाम्रा सम्पूर्ण समाचार बुलेटिनको समय सकिएको छु समाचार बात समाचार कक्षका सबैसँगै म पनि